अष्टाविस अध्याय कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि तहाँ उपरान्त ब्राह्मणहरूले भात लिई चन्द्रावती ब्राह्मिणी भएको ठाउँमा गए चन्द्रावती ब्राह्मिणीले ब्राह्मणहरू आएकोदेखि मलाई पनि केही ल्याइदियो कि भनी सुध्याइन् र ब्राह्मणहरूले हे पापिनी त अति पापिनी रहेछस् तेरो निमित्त हामीलाई शर्म पर्यो कसरी भने तलाई दिन भनी हेर्दा राजाको सम्पूर्ण भण्डार सुकिगयो यति भात रानीलाई भनी पकाइराखेको रहेछ ल्याइदिएको छ ला भनी सुम्पिदिए चन्द्रावती ब्राह्मिणीले पनि त्यो भात पाउने बित्तिकै चाँडै खान तयार भइन् ती ब्राह्मणहरूले हे पापिनी यस्ता अवस्थामा परिकन पनि तलाई धर्मको चेष्टा रहेनछ मुख धोइ खा तेरो अवस्थादेखि हामीलाई करुणा भयो तलाई उपदेश दिन्छौँ सुन निरञ्जन निराकार श्री स्वस्थानी परमेश्वरीको व्रत त्यस व्रतका प्रभावले तेरो उद्धार होला ब्रमा हत्यादी पाप गरेको भए पनि नाश होला भनी उपदेश गरी आफ्ना घर गए चन्द्रावती ब्राह्मिणीले बडा कष्टले चार हात कोडाले, टेकी मुख धुन भनी साली नदीमा गइन् तब साली नदी पनि सुक्दै गइन् र चन्द्रावती ब्राह्मिणी नाना तरहले रोही कराई माथि आई मुख नदो खाऊ भनी भात हातमा लिँदा खरानी भयो खरानी पनि खाऊ भन्दा ठुलो बतस आइ उडाइ लग्यो तब रुख ढल्दा झैँ गरी भूमिमा परि अत्यन्त करिब एक वर्षसम्म शाली नदीका किनारामा मुर्छा भइरहन् फेरि चेष्टा भयो र मैले कस्तो अपराध गरी छु भनी नाना विसाद गरी दुखका समुन्द्रमा डुबिरहेकी थिइन् तहा उपरान्त पौष शुक्ल पूर्णिमाको दिन आयो र श्री स्वस्थानी परमेश्वरीको व्रत प्रारम्भ गर्न स्वर्गका अप्सराहरू शाली नदीमा स्नान गर्न आए स्नान गरिसके सूर्यलाई अर्घ दि बालुवाको लिंग बनाई श्री महादेवको पूजा गर्न लाग्दा चन्द्रावतीले देखिन, र अप्सराहरूको नगिच गई तपाईँहरू देवता हौ कि मनुष्य हौ म पापिनी कहीँ चल्न सक्दिनँ कोही कोही केही दिँदैनन् खान पाउँदिन अन्नदान दिनुहोस् के पापले यस्तै भए पशो गरी उद्धार होला भनिन् यदि चन्द्रवतीले भनेपछि अप्सराहरू भन्छन् हे पापिनी हामी इन्द्रका अप्सरा हौ आज पौष शुक्ल पुनिमा हो श्री स्वस्थानी परमेश्वरीको व्रत आरम्भ गर्नका निमित्त यहाँ स्नान गर्न आयौँ तेरो अवस्थादेखि हामीलाई अति करुणा भयो त पनि यही व्रत गर सम्पूर्ण पाप नाश भई उद्धार होलिस भनी अप्सराहरूले भनेको सुनि चन्द्रावती मन मनमा भन्छन् मैले अरू थोक पाप केही गरेकी थिइनँ डोलेहरूले श्री स्वस्तानी परमेश्वरीको प्रसाद भनी ल्याएको अहङ्कारले थुथु गरी थुकी गोडाले कुल्ची मिल्काए त्यही पाप लाग्यो यहाँ आइपुगी त्यो नदी तर्दा डोलेदेखि खसी परिरहे ठिक हो कपिल ब्राह्मणले पनि श्री स्वस्थानी परमेश्वरीको व्रत गरेस पनि उपदेश दिइ गएथे अप्सराहरूले पनि उसै भने श्री स्वस्थानी देवी ठुलिरहेछन् मनुष्यहरू अहङ्कारले नाचिँदा रहेछन् मैले पनि अहङ्कार गरेँ र यो अवस्था भयो अब म पनि श्री स्वस्थानी परमेश्वरीको व्रत गर्छु भनी अप्सरा छेउ विन्ती गरिन् हे अप्सरा हो श्री स्वस्थानी परमेश्वरीको व्रत विधि कसो हो के के गर्नुपर्छ त्यो सबै आज्ञा गर्नुहोस् भनी चन्द्रावतीले भनेको सुनि अप्सराहरू भन्छन् हे पापिनी आज पौष शुक्ल पुनिमा हो आजदेखि हात गोडाका नङ काटी स्नान गरी सूची भई एक भक्त रही एक चित्त गरी महिना दिनसम्म नित्य मध्याह कालमा श्री महादेवको पूजा गर्नु सके श्री स्वस्थानी परमेश्वरीको कथा सुन्नु नसके मनले सम्झनु माघ शुक्ल पूर्णिमाको दिन अष्टोत्तर सय अक्षता अष्टोत्तर सय बेली पुष्प अष्टोत्तर सय यज्ञसूत्र अष्टोत्तर सय जात जातका फूल, नाना उपचार तयार गरी आर्सीमा ओम्कार लेखी गङ्गाजलले स्नान गराउनु माला पहिराउनु धुपधीप नैवेद्य फल, कस्तुरी मेवा मिष्टान्न वस्त्र बेटी चढाउनु एकचित्त भई श्री स्वस्थानी परमेश्वरीको पूजा गर्नु र स्तुति जप ध्यान गर्नु अर्घ दिनु यश्वरी पनि वरदान माग्नु उहाँपछि प्रसाद झिक्नु र उनै अष्टोत्तर सयमा आठ रोटी आठ अक्षता आठ यज्ञसूत्र आठ कुटका सुपारी सगुन समेत आफ्ना पुरुषलाई दिनु पुरुष नभए छोरालाई दिनु छोरा नभए मिठ छोरालाई दिनु मित छोरा, छोरा, छोरा पनि नभए जुन कामनाले व्रत गरेको छ त्यो छ मेरो फलानु काम, कामना सिद्ध होस् भनी गङ्गामा बगाउनु सय रोटी आफूले फलाहार गर्नु रात्रीमा जागरण गर्नु यति गरिसकेपछि तेरो सम्पूर्ण पाप नाश भई दुःख सब नाश होला इच्छा सिद्धि होला हे पापिनी अन्यथा नमानेस अब हामी जान्छौँ भनी अप्सराहरू स्वर्ग गए तन्त चन्द्रवती ब्राह्मिणीले अप्सराहरूको उपदेशले शाली नदीमा स्नान गरी एक भक्त रही, रही नित्य मध्यान्न कालमा श्री महादेवको पूजा गर्न लागिन् श्री स्वस्तानी परमेश्वरीलाई मनले सम्झिरहिन् यस्ता रित यस्ता रितले व्रत गर्दा चन्द्रवती ब्राह्मिणीको पाप घट्दै गयो कुग निको हुँदै गयो दिव्य देह हुँदै आयो मैना दिन भयो र माघ शुक्ल पूर्णिमाका दिन सम्पूर्ण सामग्री तयार गरी अप्सराहरू श्री स्वस्थानी परमेश्वरीको व्रत गर्न फेरि शाली नदीमा आए चन्द्रवती ब्राह्मिणीले देखिन् र अप्सरा छेउ गई हे अप्सरा हो तपाईँहरूको आज्ञाले पौष शुक्ल देखिन स्नान गरी एक भक्त रही नित्य मध्यान्न कालमा श्री महादेवको पूजा गर्छु अब व्रत गर्नलाई सामग्री केही पनि छैन कसो गर्नु भनिन् यदि चन्द्रवतीले भनेको सुनी अप्सराहरू भन्दछन् हे पापिनी केही नभए नदीदेखि बालुवाले सामग्री तुल्याई हामीहरूका सँगसँगै व्रत गर भने चंद्रवती ब्राह्मीणी लव भनी शाली नदी देखी बालुआ लिया सामग्री तुल्याईन् श्री स्वस्थानी परमेश्वरी को व्रत को प्रभाव ले चंद्रवती ब्राह्मीणी सिद्ध भई तैयार भो तीदी चंद्रवती ब्राह्मीणी मन में आनंद करी धन्य श्री स्वस्थानी परमेश्वरी भनी अप्सरा छेव गई बालुआ को सामग्री सिद्ध भ यति चन्द्रावती ब्राह्मणीले भनेको वचन सुनी चन्द्रावतीको दिव्य देह भएको देखि आश्चर्यमानी अप्सराहरूले हे सुन्दरी हामी तलाई अघि पापिनी भन्थ्यौ अबदेखि तेरो नाउँ पुण्यवती भनी राख्यौं भनी आफूहरूको संसर्गमा विधिपूर्वक व्रत गराए चन्द्रावती ब्राह्मिणीले पूजा गरिसके हातमा अर्घपात्र लिई स्तुति गर्न लागिन हे हेश्वरी अघि मैले अज्ञानले अहङ्कार गरी तपाईलाई नाना तरहले निन्दा गरेथेँ त्यो अपराध क्षमा गरिदिनुहोस् हे लोकेश्वरी तपाई कस्ति भने सम्पूर्ण प्राणीको हृदयमा बसी पाप पुण्यको साक्षी भइरहनुभए कि यस्तै तपाईँलाई कोटिकोटी नमस्कार छ हे परमेश्वरी सृष्टिकर्ता ब्रह्मा पनि तपाईँ एक मूर्तिले तीन मूर्ति भई ब्रह्मा विष्णु महेश्वर नाउँ भइरहेकी यस्तै तपाईँलाई कोटी कोटि नमस्कार छ हे भगवती पृथ्वी अप तेज वायु आकाश यति पाँच थोक पनि तपाईँ देवताका देवता, देवता पनि तपाई अति स्थूल पनि तपाई यस्ती त्रैलोक्यना तपाईँलाई कोटिकोटि नमस्कार छ हे ईश्वरी तपाईँको स्तुति गर्न हजार जिब्रा भएका शेष भए चतुर्मुख ब्रह्मा भए तिनले पनि नसकेको म कस म जस्तीले के सकुली म पापिनीको पूजादेखि सन्तोष भई दुःखका समुन्द्रदेखि पार गर्नुहोस् भनी अर्घिन् सम्पूर्ण पूजा भइसक्यो र अप्सराहरूले प्रसाद झिकी हे पुण्यवती अब हामी जान्छौँ भनी स्वर्ग गएपछि शाली नदीका तिरमा तृणले छप्पर तुल्याई श्री स्वस्थानी परमेश्वरीलाई मनले सम्झी राति जागा भइरहन् उज्यालो भयो र शाली नदी स्नान गरी शाली नदीमा स्नान गरी अष्टोत्तर सयमा आठ यज्ञसूत्र आठ पान आठ कुटका सुपारी सगुन समेत हातमा लिई हे ईश्वरी मेरा पुरुष यहाँ छैनन् कसलाई दिउँ मेरा स्वामी नवराजसित चाडो भेट होस् भनी साली नदीमा बगाइन् एक सय रोटी आफूले फला गरिन् श्री सोस्तानी परमेश्वरीको व्रतका प्रभावले चन्द्रावतीको सम्पूर्ण पापनाश भए अघिभन्दा बढी दिव्य शरीर भयो त्योदेखि मनमा आनन्द गरी धन्य श्री स्वस्थानी परमेश्वरी भनी बारम्बार प्रणाम गर्दी भइन् इति श्री स्कन्दपुराडे केदार खण्डे माघमा हातमै कुमारागस्त सम्वादे श्री स्वस्थानी परमेश्वरा व्रत कथाय चन्द्रवती श्री स्वस्थ व्रत व्रत कृतम नाम अष्टविश अध्याय